तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्च र यो हो कार्यक्रम लोक आगम ए काका सुन्नुहोस् न मैले त घरका लागि फर्निचरका सामानहरू सीता फर्निसिङ सेन्टरमा गएर अर्डर दिएँ त्यसो भए ठिक गरेछस् कान्छा हेर्न मैले पनि पाँच छ वर्ष अगाडि सीता फर्निसिङबाट ल्याएका फर्निचरका सामानहरू जस्ताको तस्तै छन् ए हो काका त्यसो भए म अहिले हिँडेँ अरू सामान पनि अर्डर दिन सीता फर्निसिङ सेन्टरतिर हजुर हामी कहाँ अफिस तथा घराइसी परिजनका लागि आवश्यक स्वदेश तथा विदेशमा उत्पादित कार्पेटका साथै फर्निचरका सामानहरू दराज टेबल सोफा पलङ लगायतका सम्पूर्ण सामानहरू पाइन्छ सम्पर्क सीता फर्निसिङ सेन्टर रत्नगर दुई हाई स्कुल रोड चितवन फोन शून्य छपन्न पाँच बैसठी चार सय एकाउन्न मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छपन्न अन्ठानब्बे चार पचास असी छ सय पचहत्तर प्रोप्राइटर प्रमोद शर्मा नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रममा सुन्दै हुनुहुन्छ तपाईँले रेडियो अर्पण एक सय चार थौलो पाँच मेगामा सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कमबाट विश्वभर प्रसारण भइरहेको कार्यक्रम कार्यक्रमहरू लोक आँगनको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु प्राविधिक मित्र राजसँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र कार्यक्रम लोगागान आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसा बसिनको लागि हामी आउने गर्छौँ विशुद्ध लोक भाकाको कार्यक्रम तपाईँको त्यो गला अनि तपाईँको त्यो कलालाई सम्मान गर्ने विशुद्ध कार्यक्रम हो यो, गायन प्रतिभाको खोजी गर्दै तपाईँ माझ हामी आएका छौँ विगतका दिनदेखि नै र कार्यक्रमलाई आजदेखि सहयोग गर्नुभएको छ हामीसँगै सहकार्य गर्नुभएको छ सीता फर्निसिङ सेन्टरले रणहादुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरैयायासी गर, प्रयोजनका लागि आवश्यक स्वदेश तथा विदेशमा उत्पादित कार्पेटका साथै फर्निचरका सम्पूर्ण सामानहरू दराज टेबल सोफा पलंग, लगायतका सम्पूर्ण सामानहरू चाहिराख्नुभएको छ खोजिराख्नुभएको छ भौतारी राख्नु भएको छ भने तपाईँले सम्झनुहोला सीता फर्निसिङ सेन्टरलाई जुन रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित छ फोन नम्बर जिरो छप्पन्न पाँच बयास र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पाँच सय छप्पन्न चार पचास असी छ सय पचहत्तर रहेको त्यहाँ उहाँ चाहिँ त्यहाँको सीता फर्निसर फर्निसिङ सेन्टरको प्रोपाइटर हुनुहुन्छ प्रमोद शर्मा तपाईँलाई विस्तृत जानकारीको लागि सम्झनुहोला यदि तपाईँलाई चाहिँ अफिस तथा त घरेसीका विभिन्न सामानहरू चाहिराखेको अवस्था छ भने सीता फर्निसिङ सेन्टरलाई सम्झनुहोला र नप्पा दुई हाई स्कुल रोडमा अवस्थित छ आज पनि तपाईँसँग गाउनका लागि तपाईँसँगै भलाखुसारी गर्नको लागि तपाईँका ती स्वरमा सुमधुर आवाजहरूलाई हामी सङ्गीतबद्ध बनाउनका लागि आज पनि उपस्थित भएका छौँ उताबाट राजको सङ्केत सुरुवातमै कोही साथी आइसक्नु भएको छ र उहाँलाई म स्वागत गर्न चाहन्छु हजुर नमस्ते नमस्ते हजुर रिसै राख्नु भएको जस्तो लाग्यो मसँग बोलिराख्नु भएको छैन र गत हप्ताका मित्र अशोक सिलवाल भाइ स्टुडियोमा आइपुग्नु भएको छ म उहाँसँगको भलाखुसारी अनि उहाँसँगको गीतलाई सुन्नेछु तपाईँलाई सुनाउनेछौँ र तपाईँ भने आउँदै गर्नुहोला जिरो छप्पन अनि पाँच त्रिसठी यो दुईवटा बाटो भएर चाहिँ तपाईँ आउँदै गर्नुहोला अशोक भाइ स्वागत छ कार्यक्रममा खबर अशोक भाइले गत हप्ता कुन चाहिँ भाका गाउनु भएको थियो यो स्टुडियोमा यहाँसम्म आइपुग्नको लागि र यसरी स्टुडियोमा आएर गीत गाउनको लागि कुन भाका गाउनु भएको थियो भाइ कति वर्षको हुनुभयो चौध वर्षको उमेर सानो उमेर छ सा, यति सानो उमेरमा निकै सुन्दर तरिकाले गाउनुहुन्छ तपाईँको स्वर एकदम राम्रो छ राम्रोसँग गुनगुनाउनुहुन्छ भाकालाई चाहिँ टपक्क टिपेर आफ्नै लाइमा पनि तपाईँले ढाल्नुहुन्छ मलाई थाहा छ अनि कार्यक्रममा आएर राम्रोसँग गीत पनि गाउनुहुन्छ आज कुन चाहिँ भाका गाउनुहुन्छ स्टुडियोबाट प्रत्यक्ष म तपाईँलाई सङ्गीतले पछाउँछु बिरामा चऱ्यो मालिक रुगा रु उठाउँछ दैवले चोखो माया गर्नेहरूलाई वास्तवमै जुन हामीले माया गरिराखेको मान्छे हुन्छ अलिकति पर पुगिदिँदा त्यो दैवले ढाँटेको हो कि जस्तो हामीलाई लाग्छ निकै सुन्दर तरिकाले गाउनु भयो अशोक भाइ अशोक भाइलाई चाहिँ गीत गाउनको लागि कतिको सहयोग छ घर परिवारबाट समाजबाट कस्तो सहयोग छ सहयोगै छ सहयोगै छ है जति पनि रेडियो सुनिराख्नु भएको श्रोताहरू हुनुहुन्छ तपाईँका आमा बुवा आफन्तहरू जति पनि गीत गाउन चाहने साथीहरू छ नि उहाँहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ आज मैले रेडियो अर्पणले गरेको एउटा कला गलालाई एउटा प्रस्तुतन गर्ने एउटा मौका पाएको छु मैले आफ्नो एउटा प्रतिभा गुमाइरहनु परेको छैन त्यस्तै जसोसँग जो जोसँग प्रतिभा छ उहाँले प्रतिभा नलुकाइकन रेडियो अर्पणले एउटा कला गलालाई प्रस्तु गरने, प्रस्तुत गर्ने प्रस्तुत गर्ने एउटा कार्यक्रम राखेको छ त्यसमा आफ्नो गला कला प्रस्तुत गरेर प्रस्तुत गर्नुहोस् भन्न चाहन्छु हुन्छ अशोक भाइ यहाँसम्म आइदिनु भयो फेरि फेरि पनि आउँदै गर्नु होला छुट्टिन्छ क्या रे है त हुन्छ नमस्ते अशोक सिलवालसँगको कुराकानी सँगसँगै कोही साथी आइसक्नु भयो म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर ल रिसाउनु भएको छ जानु भइसक्यो आउँदै गर्नु होला जिरो अनि पाँच राजको सङ्गीत कोही साथी आउनु भएको छ आउनु भएको छैन आउने तर्खर गर्दै हुनुहुन्छ हामी एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि तपाईँमा आज आउनेछौँ ज्यालोबाको जुनलाई देख्दा लाग्छ गमलाको जैजोबान कलक लाउदो ला जोबान कलक लाउदो जलमा लाउदो ज्यालोबाको जुनलाई देख्दा लाग्छ गमलाको जैजोबान कलक लाउदो जोबान <-tap -en> कुमा जम तुमेरी कुम्हा तिम्रो आ जुन बेला देखिन्छ पूर्णिमाको यो मिठो लोकभाक सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोक आँगनमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ विशुद्ध लोकभाकको कार्यक्रम हो तपाईँ पनि गाउन सक्नुहुन्छ हाम्रै गाउँ पाखा पोखेरामा घन्किने ती आवाजहरूलाई हामी टपक्क टिप्छौँ र कार्यक्रम लोग आँगनको बसाइमा चाहिँ तपाईँको स्वरहरू सुमधुर स्वरहरूमा सजिएका ती आवाजहरू सुन्छौँ र तपाईँलाई थाहा छ कार्यक्रम लोगा आँगनमा चाहिँ प्रत्यक्ष गायनको कार्यक्रम हो जिरो अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ आजको कार्यक्रममा लोगा सहकार्य गरेको छ सीता फोर्निसिङ सेन्टरले रनापा दुई हाई स्कुल रोड मा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरेसी प्रज प्रयोजनका लागि आवश्यक स्वदेश तथा विदेशमा उत्पादित कार्पेटका साथै फर्निचरका सामानहरू दराज टेबल सोफा पलङ लगायतका सम्पूर्ण सामानहरू चाहिराख्नु भएको छ खोजिराख्नु भएको छ सामान खोज्दा खोज्दा बहुत हारिस खाइराख्नु भएको छ भने तपाईँले सम्झनुहोला सीता फर्निसिङ सेन्टरलाई रणपादुई हाई स्कुलमा अब अवस्थित छ फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास बयासठी पाँच सय छप्पन्न र अन्ठानब्बे चार पचास अस्सी छ सय पचहत्तर रहेको छ र सीता फर्निसिङ सेन्टरको प्रोपाइटर हुनुहुन्छ प्रमोद शर्मा विस्तृत जानकारी लागि तपाईँले सम्झनुहोला सीता फर्निसिङ सेन्टरको लागि जिरो बैसठी चार पचास बैसठी पाँच सय छप्पन्न र अन्ठानब्बे चार पचास असी छ सय पचहत्तरमा चाहिँ तपाईँले सम्पर्क गरेर पनि विस्तृत जानकारी लिन सक्नुहुनेछ सीता फर्निसिङ सेन्टरको बारेमा र कार्यक्रम लोगाँगनमा रहिराखेका छौँ हामी तपाईँ आउने बाटो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच को यो दुईवटा बाटो भएर तपाईँ आउनुपर्ने हुन्छ तपाईँ आउँदै गर्नुहोला जिरो छप्पन्न भन्दा भन्दै कोही साथी आइसक्नुभयो राजको सङ्गीत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते बर्खायाम लागेको छ पानी त नपर्ने कुरै भएन यसपालि चाहिँ खरेडी चलेन पूर्व जस्तो हामीलाई भाग्यले दैवले साथ दिनु भएको छ र पानी पर्ने राम्रै हो हा अनि हामी एकदमै हा रा? हा ठीकै छ अनि सुनाउनुस् अरु के के छ नयाँ नलो सिद्धि तेरेको अ सबै ठीकै छ सिद्धि तेरेको पनि र मेरा पनि सबै ठीकै छ भन्नु पर्यो सबै ठीकै छ कार्यक्रममा आउनु भएको छ अनि एउटा कुरा सोच्छु गणेश मानलाई कतिको लोक भाका गुनगुनाउँनुहुन्छ तपाईले एकदमै दाजु मेरो हृदय देखिने लोक माता हृदय देखिने है आज आज कार्यक्रममा आउनु भएको कुन भाका सुनाउनुहुन्छ आज मैले सच्चा आँखा बन्द गरेर भन्निरा छु सच्चा आँखा बन्द गरेर हजुर एकदम सुरु गर्नुहोस् है त हुन्छ सुरु गर्नुहोस् म सङ्गीतले पछाउनेछु ए भगवान्ले माघ भाइनी मागते नै ତତା ବଙ୍ଗା ଗରି ତତାଇନୁ ମରେ ରହି ଗେ ମେରୋ ମାୟା ଦନ ମରେ ଲାଗୋ ଭାଣି ଆଉ କାବଡ ମାଗୋ ଭାଇ leima lega tota banda gaiya va tatano ma egae mero maya jata bare ra फोन डिस्कनेक्ट भएको छ नेटवर्कको ने प्रब्लम हुनसक्छ निकै सुन्दर तरिकाले गाउनु हुँदै थियो गणेशमान चेपाङ सिद्धिबाट आउनुभएको थियो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो तपाईँको लागि हामीले खुला गरेका छौँ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले चाहिँ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका सँगसँगै तपाईँलाई चाहिँ हामीले पुरस्कार पनि दिने व्यवस्था गरेका छौँ तपाईँलाई चाहिँ उत्कृष्ट हुनेहरू मध्येबाट एकजनालाई छनौट गर्नेछौँ र तपाईँलाई हामी अर्को हप्ता यसरी स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्ने पाउने मौका त्यो अवसर तपाईँलाई उपलब्ध गराइदिनेछौँ कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हजुर नमस्ते नमस्ते नमस्ते कहाँदेखि को बोल्नुभयो के छ रिजन जबर पानी कतिको परेको छ कोही गर्मी।, गर्मी पानी कतिको परेको छ गर्मीले छोडेको छैन गर्मी छ फेरि है हजुर अनि सुनाउनुहोस् नयाँ नौले के छ त्यतातिरको आफ्नो आफ्नो ए ल कार्यक्रम आउनु भएको छ कुन भाका सुनाउनुहुन्छ रिजनजीले आज घाम जस्तो चम्किलो जुन हुँदैन भन्ने घाम जस्तो चम्किलो जुन हुँदैन सुरु गराउँछु भए है त हुन्छ हुन्छ सुरु गरौँ रिजनजी o re pare ni tere ite banade malaka re ne jake inga jeeviya indai inda aa tu ka ka tuma gham gaasto sankil juna dai सुन ना परई मेरे सखना रे मया सुरहे निगरे नि अपनी नैली सीरहा पाए मेरे सखना म्हालो मया सुरहे निगरे नि सुन ना शत्रुले देख्ने गरी रुनु हुँदैन जति रुनु मन लाग्छ आफ्नै काखमा रुमायो होइन रिजनजी आफ्नो मान्छे त्यो जुन मान्छे हुन्छ नि हामीले माया गरेको मान्छे आफ्नै काखमा नरोेर कसैको काखमा रुनि होइन निकै सुन्दर तरिकाले गाउनु भयो रिजनजी कार्यक्रम आइदिनु भयो खुसी लाग्यो छुटिन्छौँ रेडियोसँगै रहनु है त नमस्ते रिजन चेपङ आउनु भएको थियो कोराकबाट अब पालो तपाईँको जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी यो दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरेका छौँ कार्यक्रमलाई सहकारी गरेको छ आजको कार्यक्रम सँगसँगै हामीसँगै सहकार्य गर्दै आइराख्नु भएको छ सीता फर्निसिङ सेन्टरले जुन रत्नगर दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरैसी प्रयोजनका सामानहरू चाहिराख्नु भएको छ स्वदेशी तथा विदेशी विदेशमा उत्पादित साथै फर्निचरका सामानहरू दरवाज पला ङ सोफा लगायतका सम्पूर्ण सामान चाहिँ राखेको छ भने तपाईँले सम्झन सक्नुहुनेछ सीता फर्निसिङ सेन्टरलाई त्यहाँको फोन नम्बर जिरो छप्पन्न पाँच बैसठी चार सय एकाउन्न मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी पाँच सय छप्पन्न र अन्ठानब्बे चार पचास अस्सी छ सय पचहत्तर रहेको छ र त्यहाँको प्रोपाइटर प्रमोद शर्मा हुनुहुन्छ तपाईँले विस्तृत जानकारीको लागि सम्झनुहोला सीता फर्निसिङ सेन्टरलाई र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूलाई हामीले विजेता पनि बनाउनेछौँ विजेताले अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका सँगसँगै तपाईँलाई हामीले पुरस्कारको व्यवस्था पनि गर्नेछौँ कोही साथी आइसक्नुभयो राजको सङ्गीत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते हजुर हेलो कहाँदेखिको बोल्नुभयो Indonesia is running from Kilimandhara in the healthy parts of the N후 identify do you anything today? Yes I am, correct. Yes, you arepowering? I will say no Zambangar What should you do to say where you start médico�ę? No, if anything, I don't know the doctor for a fiveth night. Why is that there not enough for your being? What care of the doctor? Don't you again every life you may have on stage? Well, did you know the sc diminishedness before? दे राम्रो रिजल्टको कामना गर्छौँ हामी राम्रो आएको छ है त कार्यक्रममा आउनु भएको छ कुन भाका सुनाउने भाका कसको होला यो सङ्गीतले पछाउँछु ee jeevan bhari tha ko chamkooti bhako chamkooti mai apane se sakti dinayatule pagal pagal bhako ra patpati ki tor ke ja tohi oh She is doing a part of the world. She is doing a part of the world. She is doing a part of the world. सुरेन्द्र प्रजाजीको सम्पर्क विचित भएको छ फाउन्डेसन नेट भएको छ नेटवर्कको अलिकति प्रब्लम छ पानी परिराखेको छ भन्दै हुनुहुन्थ्यो सायद पानीले अलिकति डिस्टर्ब गरेको हो कि जस्तो छ सुरेन्द्र प्रजाजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी फेरि आइसक्नुभयो उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते, नमस्ते। कहाँदेखि को बोल्नुभयो सिद्धिदेखि सुदीप चेपाङ के छ सुदीपजी हालखबर एकदम ठिकै छ भन्नुपऱ्यो दाजु अलिअलि रुगा लाइरहेको छ दाजु ल शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ है चाँडै दिएको भयोस् तपाईँलाई कार्यक्रममा आउनुभएको छ जी कुन भाका सुनाउने आज आज म देवराली भाके है भन्ने देउराली भाके है हुन्छ सुरु गराउनु सुदीपजी हवस् तिम्रै हु भनेको मान सुर सुर नसी गाउँमा त्यस न फ्रेस लाग्दा तिम्रो के के भन्दै हुनुहुन्थ्यो राम्रोसँग गाउनु भयो सु जी निकै सुन्दर तरिकाले गाउनु भयो कार्यक्रममा आउनुभयो खुसी लाग्यो छुट्टिन्छौँ है त नमस्ते सुधीर चेपाङ आउनुभएको थियो सिद्धिबाट अब पालो तपाईँको भन्दै थिएँ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ आजको कार्यक्रमसँग सहकार्य गरेको छ सीता फर्निसिङ सेन्टरले र नपा दुई आ, हाई स्कुल रोडमा अवस्थित रहेको छ यदि तपाईँलाई अफिस तथा घरैयासी प्रयोजनका आवश्यक पर्ने स्वदेश तथा विदेशमा बनिएका उत्पादित कार्पेटका साथै फर्निचरका सामानहरू दराज टेबल सोफा फलाङ लगायतका सम्पूर्ण सामानहरू चाहिएको छ भने तपाईँले सम्पर्क राख्नुहोला सीता फर्निसिङ सेन्टरलाई हामी एकैछिन यो मिठो भाका सुज को नतीजा आज कार्यक्रम में आने को उत्कृष्ट गीत उत्कृष्ट स्वर र छनौट कर एक मिठो भाका We got it alive. आउँदै गएर निर्माया माया नमाएर भगवान भण्डारी र साथीहरूको स्वरमा सजिएको पुरानो भाकालाई तपाईँ माझ राखेँ निकै सुन्दर भाका निकै मिठो छ यो भाका नाच्नु नाच्नु लाग्छ तपाईँ नाचिराख्नु भएको छ होला सायद यो भाका निकै चर्चित भएको थियो भगवान् भण्डारी र साथीहरूको लैमा स्वरमा सजिएको यो मिठो भाकालाई तपाईँसँग राखेँ हामी कार्यक्रमको निकै अन्त अन्ततिर आएका छौँ आजको कार्यक्रमसँग सहकार्य गरेको छ सीत फर्निसिङ सेन्टरले रनल्पा दुई हाई स्कुल रोडमा अवस्थित रहेको छ प्रोपाइटर प्रमोद शर्मा यदि तपाईँलाई अफिस तथा घरेसी प्रयोजनका लागि विभिन्न सामानहरू स्वदेश तथा विदेशमा बनेका उत्पादित कार्पेटका सामानहरू साथै फर्निचरका सामानहरू दराज टेबल सोफा पलाङ लगायतका सम्पूर्ण सामानहरू चाहिएको छ भने तपाईँले सीता फर्निसिङ सेन्टरलाई सम्झनु होला जिरो मोबाइल नम्बर अन्ठानब्बे र अन्ठानब्बे पचहत्तर रहेको छ तपाईँले सम्झनु होला सीता फर्निसिङ लाई हामी कार्यक्रमको निक्कै अन्तमा छौँ आज जम्मा जम्मी चारजना साथीहरू सहभागिता भन्नुभयो गणेशमान चेपाङ आउनुभयो सिद्धिबाट रिजन चेपाङ आउनुभयो कोरागबाट र त्यसै आउनुभयो सुरेन्द्र प्रजा मनहरीबाट र अन्त्यमा आउनुभयो सुदीप चेपाङ सिद्धिबाट नै जम्मा जम्मी चारजना साथीहरूको सहभागिता निकै सुन्दर तरिकाले गाउनु भएको थियो उहाँहरूले उहाँहरूको गला उहाँहरूको कलालाई हामी सम्मान गर्छौँ तपाईँले निकै सुन्दर तरिकाले गाउनु भएको छ गाउँदा गाउँदै पनि यी चारजना मध्येबाट हामीले जनालाई अवश्य पनि विजेता बनाउनुपर्छ विजेता छनौट गर्नुपर्छ आजको विजेता बन्नुभएको छ गोलप्रथाद्वारा सुरुवातमा आउनुभएको थियो गणेश मान्छे पाङ सिद्धीबाट तपाईँलाई बधाई छ तपाईँले पाउनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाको तर्फबाट एउटा आकर्षक पुरस्कार सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका त्यो अवसर तपाईँले हामीले उपलब्ध गरेका छौँ र अन्त्यमा तपाईँले सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद एकचोटि आजको प्रायोजकसँगको नामलाई म यहाँनिर जोड्न चाहन्छु सीता फर्निसिङ सेन्टर र हाई स्कुल रोडमा अवस्थित रहेको छ फोन नम्बर जिरो र प्रोपाइटर रहेको छ प्रमोद शर्मा तपाईँले सम्झनुहोला तपाईँलाई यदि घरैसी सामानहरू चाहिएको छ स्वदेशी तथा विदेशी सामानहरू कार्पेट दराज पलाङ टेबल सफा लगायतका सम्पूर्ण सामानहरू चाहिरहेको छ भने एकचोटि अवश्य सम्झनु होला रनापा नपा दुई हाई स्कुल रोडमा रहेको सीता फर्निसिङ सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिँदै आभार प्रकट गर्दै प्रार्थिनुहुने प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्न चाहन्छु ज जसले मलाई इन्टरनेटमा रेडियोमा र जन जस्तो सुकै अवस्थामा रहेर सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु फोन सम्पर्कमा आउनुहुने तपाईँलाई झन् धेरै धन्यवाद दिन चाहन्छु जतिको फोन लागेन आज नरिसाउनुहोला अर्को हप्ता तपाईँको फोन अवश्य लाग्नेछ र भोलि बिहान तपाईँ र मेरो भेट अवश्य हुनेछ त्यति जेलसम्मको लागि तपाईँकै लोकभाकको साथी दिपेन्द्र छुट्टिन चाहन्छु आज्ञा चाहन्छु हस्त नमस्ते तपाईँको बाँकी पल शुभ रहोस्